यस क्रममा मुस्ताङ बायोटेक कम्पनीका प्रबन्ध निर्देशक श्री राम घिमिरेसँग कृषिमा आधारित वहाँको व्यवसाय सञ्चालनका गाह्रा अप्ठ्यारा पक्षका बारेमा कुराकानी गर्छौं तर त्यो भन्दा अगाडि बुद्धिमान मामा र जिज्ञासु भान्जीबीच व्यवस्थित बिउ बिजन केन्द्रको अभावमा किसानहरूले भोग्नु समस्याका बारेमा छलफल सुन्छौं देख्छु नि ओ, क्ये क्ये के होनी हरि को दिक्क बी बीजन केन्द्र में गा को दिक लिक्क मामा? अब दिक्क मजी अब हरी मेहनती छे मेहनत गरी रह तरने अलि ठाव नहींन के अगानी उसके राो सक हे न मेहनत चाहिँ गरेछ गरेछ फाइदा भने त्यस्तै हो त्यसो भए मामा काकालाई त्यो बिउ बिजन केन्द्रबाट कत्ति पनि फाइदा छैन हो खासै फाइदा गर्न सकेको चाहिँ है भान्जी मेहनती छ हरि भन्नुभयो होइन त खै अब बिउ बिजन केन्द्रले त्यो बी किच रंडारण कर भौसमी तरकारी बेचने काम कहीं बिऊ बीजन अभावे में विदेश लियात उन्हीं चर्को मूल्य में बेच्छी ठाकुर त बिऊ बीजन केन्द्र ने टन्न पैसा कमा अनि त्यसो भए हरिदाईको बिउ बिजन केन्द्रले मात्र किन राम्रो गर्न सकेन नि मामा अब हेर भान्जी कुरो भने चाहिँ के हो भने नि बिउ बिजन केन्द्रले पनि वितरकहरूबाटै बिउ किनेर ल्याएका हुन्छन् अनि वितरकले प्याकिङ राम्रोसँग गरेन गुणस्तरीय प्याकिङ भएन भने त बिउ बिग्रनु स्वाभाविक हो अनि किसानहरूले आफ्नो रिस पनि यी सानै बिउ केन्द्रहरूमा पोख्छन् हो मामा ल अनि सुन है त फेरी सरकारले एक निश्चित मूल्य नोक दिया कारणी मनपरी दर में बिउ को किनबेच हु मारी जस्त व्यापारी पढ़् भाजी हो किा नीति निम रहा फेरबदल भैरने नीति निम का कारण का जस्ता सी बीजन का व्यापारी समस्या भोग्परिक यो निती नियम को कुरा भाजी सरकार ने निजी क्षेत्र को सहकार में जोड़ दिए बीजन केन्द्र को विवास प्रचार प्रसार में जोड़ दिपो नी अश्चित रुलभ दर में बी बीजन को आयात निर्यात करना पाइयो व्यापारी काम राम्री सकते के भयो फेरि कुरो सुन न खालि म गर्छौ कुरो नसुनिक बिचमा प्याक्क बोल्छौँ प्रभावकारी र एकहरू नीति नियम हुनु पर्यो पहिलो कुरो है समय समयमा यस्ता बिउ बिजन सम्बन्धी तालिम हुनु पर्यो हरि जस्ता उद्यमीलाई लक्षित गरी यस्ता खालका तालिमको व्यवस्था गर्नु त्यो त हो ल अरू सुन प्याकिङ र गुणस्तरीय बिउको मात्र बिक्री वितरण गर्ने गुणस्तरहीन र राम्रो प्याकिङ नगरेका बिउ व्यापारीलाई कडा कार्वाही गर्ने काम चाहिँ सरकारले गर्नु पर्यो नि यसो गरे मात्रै बिउ बिजन सम्बन्धी जुन समस्याहरू छन् नि भान्जी केही रूपमा भए पनि कम हुन जान्थ्यो कि अनि हरिदाय जस्ता होइन अनि किसानको भलो हुनु भनेको मुलुकको विकास हुनु हो <laughs> <भान्जीले>, <laughs> <laughs> <laughs> बुद्धिमान मामा र जिज्ञासु भान्जीबीचको छलफलपछि अब लाग्छौं कुराकानीतर्फ आज हामी बिउ बिजन विकास र वितरणको काम गर्दै आएको मुस्ताङ बायोटेक कम्पनीका प्रबन्ध निर्देशक श्रीराम घिमिरेसँग कुराकानी गर्छौं आफै पनि वर्मी बारे प्राविधिक तालिम दिँदै आउनुभएका घिमिरे गाई पालन माछापालन बिउ विकास जस्ता थुप्रै अरू कामहरूमा पनि सक्रिय रहनु भएको छ कुराकानीको क्रममा सबैभन्दा पहिले प्रबन्ध निर्देशक घिमिरेसँग मैले कृषिमा आधारित मुस्ताङ बायोटेक कम्पनी सञ्चालनमा भएका समस्याहरूबारे खोतल्ने प्रयास गरेकी छु हाम्रो कम्पनीले अधिकांश बिव जात को जातर से विदेश आयात कर स्थिति रो आयातरी बिऊ को जात विश्वसनीय नो विश्वसनीय बना को बिउ बिजनको उत्पादन मार्फत चाहिँ एउटा बायोटेक कम्पनी सुरु गरौँ भन्ने हिसाबले हामीले यो कम्पनीले अहिले बा विशेष गरी चाहिँ बिउ बिजन उत्पादनमा विशेष जोड दिइराखेका छ र बिउमा पनि हामीले चाहिँ विशेष गरी यो कृषि फेरी लेगुमिनेसी जातको चाहिँ बिउहरू उत्पादन गर्छौँ यो कृषि फेरीमा चाहिँ विशेष गरी रायोको सागहरूदेखि लिएर रा। त्यसरी काउली फ्लावरदेखि लिएर उत्पादन हुन्छ भने हाम्रो लेगुमिनेसीमा चाहिँ गेडागुडी विशेष गरी हामीले चाहिँ त्यसको बिउको जातहरू उत्पादन गर्छौँ र अहिले चाहिँ हामीले नयाँ सुरु गरेर आएको चाहिँ यो काठमाडौँ जस्तो सहरी क्षेत्रहरूमा चाहिँ यो कौशिक खेती प्रणाली अहिले व्यापक रूपमा अगाडि बढिराखेका क्रममा चाहिँ त्यसलाई अझ बढी सस्टेन वैज्ञानिक प्राविधिक हिसाबले अझ बढी चाहिँ सुरक्षित बनाउनको लागि चाहिँ कौशी खेती प्रणालीलाई व्यवस्थित गर्ने हिसाबले हामीले त्यो सम्बन्धी अनुसन्धान पनि गरिराखेका छौँ अब यहाँले भन्नुभयो भने हामीले धेरै गरेर बिउहरू बाहिरबाट ल्याउनुपर्छ भनेर होइन अनि त्यो पनि गुणस्तरीय बिउहरू नआउने समस्या छ हामीले के आफै कहाँ आफ्नै ठाउँमा हामीलाई चाहिने बिउ उत्पादन गर्न नसकेर यस्तो समस्या आएको हो हामी कहाँ कस्तो भएको छ भने नेपालमा चाहिँ विशेष गरी बिउको दुईवटा प्रणाली एउटा फर्मल अर्को इन्फर्मल भन्ने तरिका इन्फर्मल भनेको चाहिँ किसानहरूले चाहिँ आफ्नै खेतबारीमा बिउ उत्पादन गरेर आफैले फेरि प्रयोग गर्ने एउटा सिस्टम फर्मल भनेको चाहिँ एउटा कुनै प्राइभेट बिउ कम्पनी अथवा था सरकारी बिउ कम्पनीले चाहिँ बिउ उत्पादन गरेर चाहिँ बजारमा ल्याउने तरिका र अहिले के भइराखेको छ भने वास्तवमा कृषि क्षेत्रमा एउटा औपनिवेशिकता जस्तो भइराखेको छ हामी बिउ र मलको लागि चाहिँ विदेशसँग भर पर्नुपर्ने स्थिति छ र अहिले खासमा उत्पादन हुनै सकिरहेका छैन बिउ किनभने बिउ उत्पादनको लागि आवश्यक पर्ने प्रविधिमा हामी धेरै पछि छौँ बिउ स्टोर गर्न सक्ने हाम्रा स्टोर हाउसहरू एकदम नगन्य मात्रामा छन् त्यस्तै प्रोसेसिङ गर्ने प्रशोधन गर्ने हामीसँग मेसिनहरू औजारहरू छैन अहिले नयाँ हामीले मेसिनहरू मगाएर नयाँ ल्याबहरू खोलेर काम गर्नको लागि पनि सरकारले ऊर्जा प्रदान गर्न सक्दैन ऊर्जाको समस्या पनि त्यत्तिकै छ त्यसैले नेपालमा सम्भावना चाहिँ छ बिउ उत्पादन गर्नको लागि ठुलो सम्भावना छ तर सँगसँगै त्यसका लागि चाहिँ विभिन्न चुनौतीहरू पनि छन् जनसङ्ख्या बढ्दो छ चा। बजारमा चाहिँ कृषि उपजको माग बढ्दो छ उत्पादन पनि बढ्दो छ मान्छेको लगानी बढ्दो छ तर त्यो अनुसारको बिउको बजारमा चाहिँ आपूर्ति हुन नसक्दा समस्याको रूपमा देखिएको हो अब हामी कहाँ यो एकदमै व्यावसायिक रूपमा ठुलो ठुलो खेतहरू राख्ने अनि खेती एकदमै व्यावसायिक रूपमा खेती गर्ने चलन पनि अलिक कमै मात्रै देख्छौँ होइन यस्तो बेलामा त हाम्रो परम्परा नै थियो नि आफ्नो बिउ आफै उत्पादन गर्ने यस्तो यो चाहिँ अहिले आएर के भएर चाहिँ हामी परनिर्भर हुन गएको त अब एक त कस्तो भने तिस लाख मान्छेहरू चाहिँ विदेशमा छन् अनि ग्रामीण क्षेत्रहरूमा चाहिँ अहिले खेतीपाती गर्ने क्रम पनि घट्दो छ एटा तो समस्या गुरुप देखी रही और और को रूप में देखिद अर्को ब्या हम जुन परगत कृषि प्रणाली इस बढ़्द जनसंख्या धाने स्थिति देखिए छेन तब हम व्यावसायिकता पर्ने हाम्रो चाहिँ माग बढ्दो छ दैनिक रूपमा त्यो माघलाई धान्नको लागि पनि हामीले चाहिँ कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने र परम्परागत ढङ्गले चल्दाखेरि चाहिँ उत्पादन घट्दो छ अनि यो जलवायु परिवर्तनको असरले पनि अहिले चाहिँ पुराना जुन हामी डाइभर्सिटीको हिसाबले बिउहरू हेऱ्यौँ भने ती बिउहरू लोप हुँदै गएको हराउँदै गएको स्थिति छ त्यसैले त्यसलाई हामीले चाहिँ ओभरकम गर्नको लागि पनि अब चाहिँ आ यो विशेष गरी बिउको चाहिँ यो जेनेरेसनमा हाइब्रिड जेनेरेसन जुन छ त्यसलाई हामीले नेपालमा चाहिँ प्रयोग गर्न सकेनौँ भने हामी खाद्य सङ्कट बेहोर्न हामी चाहिँ बाध्य हुनुपर्छ त्यसैले पनि अब यो परम्परागत ढङ्गले गरेर अब हामीले चाहिँ यो नयाँ युगमा चाहिँ नयाँ ढङ्गले हाम्रो जुन खाद्य सुरक्षाको कुराहरू उठिराखेको छ त्यसलाई सम्बोधन गर्न सकिन्न भन्ने हाम्रो राय छ अब यहाँहरूले यो मुस्ताङ बायोटेक कम्पनीबाट आफ्नो काम अगाडि बढाइरहनु भएको छ होइन यहाँहरूलाई अहिले यो काम राम्रोसँग अगाडि बढाउनलाई होइन सोचे अनुरूपको लक्ष्य हासिल गर्नको लागि गाह्रो सजिलो कस्तो छ यस्तो छ प्राइभेट विशेष गरी निजी क्षेत्रलाई बिउ उत्पादनको लागि नेपालमा अहिले समस्याहरू थुप्रै छन् मैले होइन पनि उल्लेख गरेँ अब हामीले यहाँ प्रयोगशाला प्रशोधनको लागि औजारहरू मेसिनहरू व्यवस्थापन त गरौँला तर त्यो सञ्चालनको लागि आवश्यक पर्ने ऊर्जाको सङ्कट पहिलो नम्बरमा त्यस्तै गरी दोस्रो नम्बरमा भनेको दक्ष जनशक्तिको अभाव छ बजारमा अहिले भएका जनशक्तिहरू चाहिँ विदेश जाने अनि यहाँ चाहिँ जनशक्ति नै नपाइने त्यो अवस्था छ अनि त्यस्तै गरी तेस्रो नम्बरमा भनेको त अब सबैलाई जाहेर भएकै कुरा अहिले हामीले विदेशबाट चाहिँ कुनै नस्ल सुधार गरिएको बिउ चाहिँ आयात गरेर अनि त्यसलाई चाहिँ हाम्रो हावापानी सुहाउँदो गर्नु पऱ्यो भने त्यसको लागि लाग्ने प्रक्रियाहरू एकदमै लामो झन्झटिला प्रक्रिया हुनाले पनि अहिले चाहिँ हामीले हाम्रै स्थानीय जातको बिउलाई पनि सुधार गर्न सकिएको छैन अनि बजारीकरणको पनि समस्या छ बजार वास्तवमा बजारै बनेको छैन नेपालमा बिउको बजार त अहिले दुई चारवटा ठुल्ठुला कम्पनीले चाहिँ एउटा मोनोपोली जस्तो बजारमा उनीहरूले चाहिँ गरिराखेका छन् र अहिले वास्तवमा कस्तो छ भने के हुनु भने एउटा बिउ सम्बन्धी अनुसन्धान गर्ने छुट्टै एउटा निकाय अनि त्यो अनुसन्धान भइसकेको बिउलाई चाहिँ ठुलो मात्रामा उत्पादन गर्ने एउटा छुट्टै निकाय अनि त्यो उत्पादन भइसकेको बिउलाई चाहिँ स्थानीय किसानको घर घरमा पुर्याउने एउटा छुट्टै निकाय त्यो निजी पनि हुनसक्छ सार्वजनिक पनि हुनसक्छ सरकारी पनि हुनसक्छ त्यस्ता खालको संरचना विकास गर्नुपर्ने थियो तर अहिलेसम्म पनि त्यस्तो संरचना विकास भएको छैन अहिले चाहिँ यसरी समस्याको रूपमा देखिएको छ अब यो जुन संरचनाहरू बन्नुपर्ने निजी स्तरबाट पनि बन्न सकिने र सरकारी स्तरबाट पनि बनाउन मिल्ने भन्नुभयो नि यहाँले यसमा अब सरकारी स्तरबाट स्तरबाट कस्तो छ भने तपाईँलाई म एउटा कुरा भनौँ जस्तो अहिले नेपालमा चाहिँ व्यवसायिक हिसाबले कृषिमा लगानी गर्ने भनेर केही व्यक्तिहरू केही समूहहरू लागि परेका छन् तर समस्या के छ भने तो समूह भी कंपनी भित्र प्राविधिक ज्ञान भर मानी अभाव होने अई वर्ष तो लहड़ में चाह कृषि क्षेत्र में लगानी भईदिनी अई चार वर्ष पड़ी तो प्राविधिक समस्या देखिनी अनि प्राविधिक ज्ञान भएको मान्छेको अभाव भएपछि त्यो समस्या समाधान गर्न गाह्रो हुने अनि त्यो मान्छेले बिचमै आफ्नो व्यापार छोडेर अरूतिर लागेको धेरै त्यस्तो स्थिति छ त्यसैले पहिलो कुरा त के हुनु पऱ्यो भने हाम्रो सरकारले पनि यस्तो खालको रणनीति बनाउनु पऱ्यो कि जसको कारणले चाहिँ कृषि क्षेत्रमा बिउ उत्पादनको क्षेत्रमा जसले लगानी गर्न चाहन्छ उसले चाहिँ आफूलाई म सुरक्षित छु भन्ने महसुस हुनु पऱ्यो अनि मैले मेरो लगानी प्रवर्धन गर्न खोजे, मैले मेरो व्यवसाय बढाउन खोजे भने मलाई चाहिँ सहुलियत दरको ऋणको व्यवस्थापन गरिदिनु पऱ्यो अनि त्यस्तै गरी मैले चाहिँ जस्तै नेपालगञ्जमा उत्पादन गरेको बिउ चाहिँ मैले इलाममा पुर्याउँदाखेरि जुन बिच लाग्ने जुन यातायातको कुराहरू छन् लगायत अन्य आन्तरिक शुल्कहरू छन् हो त्यो चाहिँ घटाउने अनि त्यसो हुँदाखेरि चाहिँ हामीलाई चाहिँ सहजता एउटा खालको व्यापारमा उत्पादनमा अनुसन्धानमा यसलाई प्रवर्धन गर्ने कुराहरूमा हामीलाई एउटा सहजता महसुस भयो भने निजी क्षेत्र पक्कै पनि एकदम तयार भएर बसिरहेको छ अहिले भर्खरै पनि यो नन रेसिडेन्सियल नेपालीहरूको अर्गनाइजेसन एनआरएनले पनि कृषि क्षेत्रमा लगानी गर्ने भनेर चाहिँ कुराकानी अगाडि बढिराखेको छ त्यसै यो जुन रेमिडेन्स नेपाल भित्रिराखेको छ जुन मात्रामा त्यसलाई पनि हामीले चाहिँ व्यावसाय कृषि क्षेत्रमा मोड्न सकियो भने इसलिए हजारों नया रोजगारी सीर्जना करना सकता हमस्तांग बायोटेक कंपनी को उद्देश्य जो बी को कृषि उत्पादन को गैपला मई कि जो रोजगार को अवसर न पड़करी विदेशी राख्या त्यसलाई रोक्नलाई सानो भने पनि फेरि किसानहरूकै कुरा एकपटक जोडाउन किसानहरूलाई हेर्दाखेरि पनि यहाँलाई लाग्छ हाम्रा किसानहरू अलिक कम जागरूक भइरहेका हुन् भनेर जस्तै किन भन्दाखेरि नि अब किसानी काम गर्दाखेरि एउटा मात्रै काम भन्दा पनि सँगसँगै कति धेरैवटा कामहरू भइरहेको हामी देख्छौँ जस्तै गाई पालन माछा पालन अनि पछि फेरि यो बिउ विकासको काम भयो यसरी कतिवटा काममा एकैचोटि किसानहरूले हात हालिरहेका हुन्छ यस्तो म त मेरो बायोटेक कम्पनी भयो हामीले चाहिँ बायोटेक कम्पनी भइसकेपछि हामीले चाहिँ एउटा मल्टिसेक्टरको हिसाबले कृषि क्षेत्रलाई इन्टिग्रेटेड एकीकृत विकासको लागि चाहिँ हामीले काम गरिराखेका छौँ तर कस्तो भने नेपालमा अझै पनि धेरैजसो अधिकांश चाहिँ किसान दाजुभाइहरू चाहिँ परम्परागत ढङ्गले चल्ने एउटा जस्तै मकै फलाउने किसानले मकै मात्र फलाइदिने धान फलाउने किसानले धान मात्रै फलाउने दुध उत्पादन गर्ने किसानले दुध मात्रै उत्पादन गरिदिने प्राङ्गारिक मल उत्पादन गर्ने मान्छेले प्राङ्गारिक मल मात्रै उत्पादन गरिदिने यस्तो खालको परम्पराका परम्परा त हामी कहाँ धेरै पछाडि छौँ यस्तो खालको विकासको लागि अब हामी यसैको लागि कोसिस गर्दैछौँ र हामीले अर्को के बुझ्न जरुरी छ भने हामीलाई अझै के लागेको छ भने कृषि पेसालाई अझै पनि धेरैले मर्यादित पेसाको रूपमा नलिने अनि त्यो हीनता बोध अनि मान्छेलाई तपाईँले चाहिँ कोही पढेको विद्यार्थी प्राविधिक कृषि प्राविधिकलाई सोध्नुभयो भने तपाईँ पछि के गर्नुहुन्छ भन्दा उसको मुख्य उद्देश्य भनेकै ठुलो कुनै एउटा गैर सरकारी संस्था अथवा कुनै सरकार निकामा जाह्री खाने हुन्छ आफ्नो छुट्टै व्यवसाय सुरु गर्ने लगानी गर्ने त्यो हुँदैन त्यो परम्परा सुरु गर्नलाई पनि हामीले चाहिँ यो मुस्ताङ बायोटेक कम्पनी सुरु गरेका र हामी कहाँ चाहिँ अहिले हामी कहाँ विभिन्न बायोटेक पढेका विद्यार्थीहरू अनुसन्धानकर्ताहरू संलग्न हुनुहुन्छ र हामी कहाँ चाहिँ कसैको प्राविधिक ज्ञान चाहिँ बिउ उत्पादनमा छ कसैको प्राविधिक ज्ञान प्राङ्गारिक मल उत्पादनमा छ कसैको प्राविधिक ज्ञान चाहिँ गाई फार्म निर्माणमा छ कसैको प्राविधिक ज्ञान तरकारी खेती व्यवसायमा छ त्यसैले हामी चाहिँ यो सेवाहरू पनि उपलब्ध गराउँछौँ हामी यो केही केही उदाहरणहरू हामी देख्न सक्छौ केही यस्ता किसानहरू पनि छन् जसले एकै ठाउँमा होइन गाई पालन पनि गरेको छ अनि त्यही गाईको गोबर प्रयोग गरेर प्राङ्गारिक मल बनाइरहेका छन् अनि फेरि त्यही मल प्रयोग गरेर खेती उब्जनी बढाइरहेका छन् यसरी प्रगति नै प्रगति गरेका किसानहरू पनि छन् तर एकदमै कम संख्यामा भयो यो होइन के यसरी किसानहरू एकदमै जागरूक भएर आफ्नो लागि के आवश्यक हो भन्ने आवाज उठाउन नसक्ने भयो तपाईँलाई एउटा उदाहरण प्रस्तुत गरौँ जस्तै मेरो पचासवटा गाई छ अनि मेरो गाई फार्म छ चा, मैले चाहिँ पचास लाख रुपियाँ लगानी गरेँ गाई फार्म सुरु गरेँ तसम्म तर मसँग कुनै प्राविधिक ज्ञान भएको मान्छे भएन भने समस्या हुन्छ जस्तै अहिले भक्तपुरको कुखुरा फार्महरू जुन बर्ड फ्लू भए लिएर त्यहाँ चाहिँ ठुलो क्षति पुग्यो त्यहाँ के हुन सकेन भने जस्तै एउटा कुनै ड एक लाखवटा कुखुरा पाल्ने फारमले चाहिँ एउटा प्राविधिक ज्ञान भएको व्यक्तिलाई चाहिँ हप्ताको कुनै दिन चार घन्टा समय उसलाई दिएर चाहिँ अनि उसले आउने फारममा भ्रमण गर्ने त्यो रिपोर्टहरू पेस गर्ने त्यस्तो हालको संस्कार चाहिँ बसिसकेका छैन कस्तो भन्दाखेरि लगानी मात्र गरिदिने अनि त्यो आफ्नो चाहिँ जुन व्यवसाय छ त्यसको लागि चाहिने प्राविधिक सिप भएको मान्छे नहुने अहिले हाम्रो मुख्य जोड पनि व्यवसाय मात्रै होइन व्यवसायभित्र जुन प्रविधि छ त्यो प्रविधिलाई नै प्रयोग गरौँ किनभने हामीले त जस्तै हाम्रो बजारमा अन्तर्राष्ट्रिय उत्पादन आइराखेका छन् ती उत्पादनहरूसँग चाहिँ उत यो खुल्ला बजारको स्थितिमा चाहिँ कसरी उनीहरूसँग प्रतिस्पर्धामा जाने त्यसको लागि कसरी प्रविधि अप्नाउने अझ अहिले त यो कृषि क्षेत्रमा आइटीलाई जोड्ने इन्फर्मेसन टेक्नोलोजीलाई जोडेर जस्तै इलाममा चाहिँ अलैँची कसैले उत्पादन गरेछ भने न नेपालगञ्जमा बसेको किसानले चाहिँ अथवा नेपालगञ्जमा बसेको विक्रेताले चाहिँ अलैँची प्रति केजी कति रहेछ भनेर थाहा पाउने त्यो खालको प्रविधिको विकास हुन एकदम जरुरी छ त्यसो हुँदाखेरि चाहिँ एकदमै द्रुत गतिमा चाहिँ कृषि सेवा कृषि उत्पादनहरू चाहिँ बजारमा पुग्ने थिए भन्ने हाम्रो भनाइ हो अब त्यसो भए यसमा एउटा त किसानहरू आफै जागरिक जागरुक हुने त छँदैछ त्यो को बाहेक अब कसबाट के काम भइदियो भने चाहिँ साँच्चै नै हाम्रो यो कृषि पेसा कृषि क्षेत्र व्यवसायिक हुनसक्छ त जस्तै यसमा चाहिँ मैले के देख्छु भने मैले मैले होइन नाम पनि लिइसकेँ यो निजी क्षेत्र सरकारी क्षेत्र र सार्वजनिक यो प्राइभेट पब्लिक पार्टनरसिप जुन छ कन्सेप्ट यो कन्सेप्टलाई एप्लाई नगरिकन मलाई लाग्छ अब आजको दिनमा कृषि क्षेत्रलाई माथि उकास्न सकेला जस्तो लाग्दैन निजी क्षेत्रले लगानी मात्र गरेर भएन उनीहरूको लगानी सुरक्षित पनि हुनुपऱ्यो एक अनि दोस्रो भनेको निजी क्षेत्रले उत्पादन गरेको वस्तु चाहिँ उपभोक्ताको आँखाबाट चाहिँ उपभोगी छ कि छैन त्यसलाई नियमन गर्ने त्यसको चाहिँ मूल्याङ्कन गर्ने त्यसको प्रविधि त्यसको जाँच गर्ने कुरा सरकारी तबरबाट भइदिनु पऱ्यो अनि तेस्रो कुरा भनेको जस्तै हाम्रो उत्पादनलाई राष्ट्रिय माग अनुरूप भोलि चाहिँ पूर्ति भइसकेपछि अन्तर्राष्ट्रिय बजारसम्म हाम्रो उत्पादनलाई लैजानको लागि चाहिँ सरकार का विभिन्न अंतर्ष्ट्रीय व्यापारिक नि चाहे पहल कर अंतर्ष्ट्रीय व्यापारिक निगर तीन ने हमारा उत्पादन हमें अंतर्ष्ट्रीय बजारसम लान सकिं जस्ते अस्त को, मह कोई अर्क को एकदम संभावना बोको ट्राउट मछा ट्राउट मछा लाख गल्फ कंट्री में चाह एक्सपोर्ट कर सकता तर त्यसको लागि चाहिँ हाम्रो निजी क्षेत्रभन्दा सरकारी क्षेत्रले विशेष पहल गर्नु पऱ्यो र सरकारले अर्को के गरिदिनु पऱ्यो भने बजारको संरचना पनि विकास गर्नको लागि सरकारको मुख्य भूमिका रहन्छ अहिले त बजारको संरचना नै बनेको छैन अहिले चाहिँ एउटा किसानलाई धानको बिउ कहाँ पाइन्छ भन्नु सोध्यो भने उसलाई थाहा छैन गहुँको बिउ कहाँ पाइन्छ भन्नु सोध्यो भने उसलाई थाहा छैन अनि धानको कस्तो खालको बिउ प्रयोग गर्ने के बिउ प्रयोग गर्ने त्यसैले सरकारी संरचनाहरूलाई पनि बढाउँदै निजी क्षेत्रको लगानीलाई पनि प्रवर्धन गर्दै अनि प्राविधिकहरूलाई चाहिँ विदेश जानबाट रोकेर नेपालमै निजी क्षेत्रको लगानी बढाउन सक्यो भने यो यसले चाहिँ नेपालको गरिबी उन्मूलन सँगसँगै जुन अहिलेको नयाँ बिस वर्षीय कृषि रणनीति आउँदैछ त्यसको सफलतालाई पनि यसले महत्त्वपूर्ण योगदान दिन्छ जस्तो लाग्छ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 कार्रम बारे थप जानकारी र कारक्रम का पहले का अंक डब्ल्यू डब्लू डब्लू डट फेसबुक डट कम फोअवर्ड स्लैश कैपिटल एजीआई कैपिटल बीएडीएचएन में सुन्न अनलोड